तपाईँ सुन्दै हुनुहुन्छ पडकास्ट कार्यक्रम मनोजिज्ञासाको मनोजिज्ञासा लाइभ सुन्नका लागि तपाईँ सुन्नुपर्नेछ उज्यालो नाइन्टी नेटवर्क हरेक शनिबार बेलुकी सब सभा बजे बजेदेखि युएस एम्बेसीको सहयोग तथा नाइन्टी नेटवर्कसँगको सहकार्यमा साइक विज्ञान नेटवर्क नेपालद्वारा तयार पारिएको कार्यक्रम मनोजिज्ञासा लिएर हामी उपस्थित भएका छौँ म सुजन श्रेष्ठ तपाईँलाई हाम्रो कार्यक्रमको दोस्रो अङ्कमा स्वागत छ गएको अङ्कमा हामीले कार्यक्रम मनोजिज्ञासाको परिचय दियौँ त्यसपछि मनोविज्ञान र नेपालको सन्दर्भमा मानसिक स्वास्थ्यको बारेमा चर्चा गर्यौँ तपाईँलाई जिज्ञासा होला आजको मनोजिज्ञासामा हामीले के के कुरा गर्छौँ आज हामी साइकोलोजीमा करियरको बारेमा कुरा गर्छौँ मनोविज्ञानको क्षेत्रमा पढिसकेपछि के काम पाइन्छ कामको अवसर कस्तो छ विशेष गरी नेपालको सन्दर्भमा कुरा गर्छौँ यसका लागि हामीले मनोविज्ञान अध्ययनरत साथीहरूसँग छोटो अन्तर्क्रिया गरेका थियौँ स्पेसलाइजेसन लिमिटेड छ त्यो हुने बित्तिकै के हुन्छ भन्दाखेरि पहिलो त लिमिटेड चोइस छ त्यो चोइसमा आफ्नो चोइसको विषय परेन भने तपाईँ ब्याक हुनुहुन्छ कि त तपाईँ बाहिर जानु पर्यो बाहिर गएर त्यो सब्जेक्ट पढ्नु पर्यो बाहिर गएर आए ने पनि नेपालमा तपाईँ काम गर्छु भन्नलाई एकदम गाह्रो छ पुरै अन्तर्क्रिया सुन्नका लागि कार्यक्रम सुन्दै गर्नुहोला कृपा हामी मनोविज्ञान पढ्दा पनि यस्तै कुरा दिमागमा आउँथ्यो नि होइन एकदमै आउँथ्यो नि सुजन हामीसँग जानकारी पनि कम थियो त्यति बेला त्यसैले हामीमा एक किसिमको अन्यलता पनि थियो यस्तै अन्यलता चिन्नका लागि आज यस कार्यक्रममा एक विज्ञसँग कुरा गर्छौँ साथै दोस्रो खण्डमा नेपालमा अहिले आत्महत्याको सङ्ख्या बढिरहेको अवस्थाको चर्चा पनि गर्छौँ साँच्चै नै आत्महत्या नेपालमा डरलाग्दो रूपमा बढिरहेको छ विश्व स्वास्थ्य सङ्गठनको अनुसार वर्षै नै संसारमा आठ लाखभन्दा बढी मानिसको आत्महत्याको कारणले मृत्यु हुने गर्छ त्यसैले नेपालमा आत्महत्याको सङ्ख्या कस्तो छ र योसँग कसरी जुझ्न सकिन्छ भन्ने बारेमा आज कुराकानी गर्छौँ र कार्यक्रमको अन्तिम चरणमा साता साता हाम्रो साताको साइक विज्ञान टिप पनि त छ नि छ नि हरेक साता जसो आज फेरि हामी एउटा मनोवैज्ञानिक तथ्य जसको जानकारीले पक्कै पनि तपाईँलाई सहयोग गर्नेछ अर्थात् हाम्रो साइक विज्ञान टिप लिएर आएका छौँ जाँचको बेलामा कसरी पढ्दा लामो समयसम्म पढेको कुरा सम्झिने त भन्ने बारेमा टिप दिन्छौँ त्यसको लागि तपाईँले हामीलाई अन्तिमसम्म सुन्नुपर्छ अब विषयवस्तुमा प्रवेश गराउँछु झन् तिमीलाई के लाग्छ नेपालमा मनोविज्ञानको क्षेत्रमा कस्ता अवसरहरू छन् होला अवसर, हो अवसर त धेरै छन् नि कृपा म मौ आफै मनोविज्ञानको विद्यार्थी भएको कारणले यो कुरा पुष्टि गर्न सक्छु मनोविज्ञान व्यापक क्षेत्र भएको विषय हो जहाँ मानिसले गर्ने व्यवहार हुन्छ त्यहाँ मनोविज्ञान हुन्छ चाहे त्यो घरमा होस् स्कुलमा होस् कार्यालयमा होस् अस्पतालमा होस् सम्बन्धको कुरामा होस् मनोविज्ञान सबै क्षेत्रमा पाइन्छ अब नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने हामी यसको इतिहास पल्टाउन राम्रो होला होइन हो नि सुजन नेपालमा साइकोलोजीको कुरा गर्ने बित्तिकै हामीले यसको इतिहासको बारेमा जान्नुपर्छ साइकोलोजी नेपालमा पहिलो चोटी फिलोसफी अन्तर्गत त्रिचन्द्रमा पढाइ हुन्थ्यो पछि त्रिभुवन विश्वविद्यालयले छुट्टै संकाय मार्फत साइकोलोजीको पढाइ सुरु गर्यो नेपालमा एकदमै चलेको सङ्काय सोसियोलोजीभन्दा अगाडि साइकोलोजी त्रिभुवन विश्वविद्यालयमा सुरु गरिएको थियो तर यसको विकास भने सुस्थ रह्यो नेपालमा अहिले जम्मा दुईवटा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत साइकोलोजीको पढाइ हुन्छ अब इतिहास जानिसकेपछि वर्तमान र भविष्यको कुरा थाहा पाउनु पर्यो नि होइन र हो हो त्यसैले त आज हामीले साइकोलोजी अध्ययन र दुईजना साथीहरूसँग अन्तक्रिया गरेका छौँ त्यो सुनौ न त साथीहरूलाई हाम्रो कार्यक्रममा स्वागत छ आफ्नो छोटो परिचय दिनुहोस् न नमस्ते मेरो नाम आशिष काफले म साइकोलोजीको स्टुडेन्ट भर्खर ब्याचलर कम्प्लिट गरेको र अब मास्टर्सको लागि तयारी गर्दैछु नमस्कार म अलिसा अधिकारी म पनि साइकोलोजी स्टुडेन्ट र अहिले चाहिँ मास्टर्स गर्दैछु आशिषलाई पहिलो प्रश्न आशिष तपाईँलाई साइकोलोजी पढ्नलाई चाहिँ केले उत्प्रेरणा गऱ्यो केले मोटिभेट गर्यो साइकोलोजी पढ्नलाई मेरो मोटिभेसन चाहिँ पहिला फेसिनेसनबाट सुरु भयो जब म एट नाइन्थ क्लासमा पढ्दै गएँ पढ्दै पढ्थेँ तब साथीहरूबाट सुनिन्थ्यो धेरै कुरा भन्दाखेरि कस्तो भन्दा साइकोलोजिस्ट हुन्छ नि जो उसले चाहिँ आफ्नो अनुहार हेरेर मनको कुरा सबै थाहा पाउँछ अरे अनि साइकोलोजिस्ट चाहिँ बस्यो भने त उसले हिफोटाइजै गर्छ अरे भन्ने खालको फेसिनेटिङ कुराहरू आउँथ्यो त्यसबाट हल्का इन्ट्रेस्ट मलाई जाग्यो र त्यो एट टेन को टेनको बेलामा खासै अब त्यति पनि भएन पछि अनि प्लस टू मैले साइन्समा गरेँ होइन अनि साइन्स गरेर ब्याचलर गर्नु पऱ्यो मा के गर्ने भन्ने एउटा किसिमको दोधार जस्तो थियो अनि त्यस पछि मैले थाहा पाएँ कि साइकोलोजी पढाइ हुन्छ नेपालमा साइकोलोजी पनि मान्छेहरू छ अनि थाहा अब त्यसपछि मैले बुझ्दै गएँ बिस्तारै वाट इज साइकोलोजी साइकोलोजी भनेको के हो पढाइ कस्तो हो कस्तो फिल्ड हो त्यसपछि चाहिँ मेरो फेसिनेसन इन्ट्रेस्टमा पढ्नु पर्छ भनेपछि साइकोलोजीबाट भए भएको फेसिनेसन र त्यसपछि पलाएको इन्ट्रेस्टले आशिषलाई मोटिभेट गर्यो त्यस्तै अलिसा तपाईँलाई मलाई चाहिँ साइकोलोजी भन्नु पर्दाखेरि खासै इन्ट्रेस्ट थिएन सुरुमा होइन पढ्न थाल्दाखेरि म इन्जिनियरिङमा लाग्न लागिरहेको थिएँ फर्स्ट टू साइन्समा गरेको थिएँ होइन बट uh, इन्जिनियरिङमा जान नपाएपछि मेरो ममले चाहिँ साइकोलोजीको फिल्ड पनि राम्रो छ है भनेर उहाँले चाहिँ मलाई मोटिभेट गर्नुभयो र मलाई लागे लागेपछि चाहिँ मलाई एकदमै इन्ट्रेस्ट पढ्न थाल्यो फेरि mm -hmm. साइकोलोजीको फर्स्ट mm -hmm. क्लासदेखि नै मलाई एकदमै इन्ट्रेस्ट लागिरहेको थियो होइन सो mm इट्स -hmm. अ so, गुड फिल जस्तो लाग्यो भनेपछि फ्यामिलीले मोटिभेट mm गरे -hmm. पनि तपाईँको इन्ट्रेस्टले चाहिँ अझै धेरै अझै धेरै मोटिभेट गर्यो अब अलिसा म तपाईँलाई सोध्न चाहन्छु तपाईँ साइकोलोजीको क्षेत्रमा के बन्ने लक्ष्य लिएर अगाडि बढिराख्नु भएको छ लक्ष्य भन्दाखेरि चाहिँ अब साइकोलोजीको त हरेक फिल्डले एकदम रमाइलो नै हुन्छ होइन एकदम राम्रो इन्ट्रेस्टिङ छ तर मलाई चाहिँ विशेष गरी चाइल्ड साइकोलोजिस्ट भन्न मन छ होइन अब त्यसको पनि धेरैवटा ब्रान्चेस होला तर स्पेसिफिकली चाहिँ मलाई चाइल्ड साइकोलोजिस्ट भन्नु छ अनि आशिषलाई तपाईँ चाहिँ के लक्ष्य लिएर अगाडि बढिराख्नु छ मैले यो स्पेसलाइजेसन गर्ने कुरामा चाहिँ धेरै फिल्डहरूको बारेमा पढेँ होइन मैले इन्टरनेटमा सर्च गरेँ तीमध्येबाट चाहिँ मलाई यो क्लिनिकल साइकोलोजीले अलिकति इन्ट्रेस्ट धेर नै जगायो यो मेडिकल फिल्डमा गएर हस्पिटल सेटिङमा काम गर्ने अनि हाम्रो साइकोलोजिकल्ली इल पेसेन्टहरू समस्यामा परेको हुन्छ उहाँहरूसँग डिल गर्ने भएको भएर उहाँ चाहिँ क्लिनिकल फेसिलिसनमा क्लिनिकल साइकोलोजीमा पढ्ने इन्ट्रेस्ट छ भनेपछि आज हामी दुईजना साथीहरूसँग छौँ र दुईजना साथीहरूमै दुईवटा भिन्न भिन्न करियर पाथहरू करियर फिल्ड चुज गरिरहनु भएको छ आशिष यो प्रश्न चाहिँ तपाईँलाई जस्तै मनोविज्ञान पढ्ने दौरानमा तपाईँहरूलाई र करियर अनुमान गर्ने दौरानमा चाहिँ तपाईँलाई कस्तो अन्यल आए र अझै ती कस्ता कस्ता अन्यलहरू अझै पनि छन् हुन त आफ्नो करियर पाथमा र स्टडीमा हरेक सब्जेक्टमा अन्य रहन्छ नै तर विशेष गरी यो नेपालको कन्टेक्स्टमा भन्छु म विदेश कन्ट्याक्समा भन्दिनँ नेपालको कन्टेक्स्टमा साइकोलोजी पढ्नेलाई पढ्ने विद्यार्थीलाई धेरै नै अन्यल छ मेरो भोकाइअनुसार र मैले सुनेको अनुसार पनि किन भन्दाखेरि करियरपाथ नेकै लागि करियरपाथ लिमिटेड छ पढाइ लिमिटेड हुन्छ होइन स्पेसलाइजेसन लिमिटेड छ त्यो हुने के हुन्छ भन्दाखेरि पहिलो त लिमिटेड चोइस छ त्यो चोइसमा आफ्नो चोइसको विषय परेन भने तपाईँ ब्याक हुनुहुन्छ कि त तपाईँ बाहिर जानुपऱ्यो बाहिर गएर त्यो सब्जेक्ट पढ्नु पऱ्यो बाहिर गएर आए पनि नेपालमा तपाईँ काम गर्छु भन्नुलाई एकदम गाह्रो छ यो अहिलेकै यो फिल्डमा त गाह्रो छ भने तपाईँ नयाँ सब्जेक्ट लिएर पढा हुन्छ भने जुन झन् ठुलो विषय गाह्रोको विषय भयो त्यो भएर अझै पनि छ तर यो अन्यलको बावजुद पनि ट्राइङ एन्ड ट्राइङ होइन जस्तै आशा अलिसालाई चाहिँ के छ अलिसालाई चाहिँ कतिको अन्यलहरू आए पढ्ने दौरानमा र अहिले चाहिँ ती अन्यलहरू कति छन् मलाई अन्यल भन्दा चाहिँ एकदमै धेरै साइकोलोजी जति पढ्नलाई इन्ट्रेस्टिङ छ त्यति नै अन्यल पनि छ यसमा ब्याचलर पढुन मलाई के थियो भने ल साइकोलोजी पढिरहेको म इन्टर्नसिप गर्नु पर्यो भने तर इन्टर्नसिप गर्ने मैले कुनै पनि त्यस्तो ठाउँ भेटिरहेको थिइनँ होइन अनि के भयो भन्दा ब्याचलर्स सक्ने बित्तिकै म सोसियल वर्कमा कन्टिन्यू गरेँ कि साइकोलोजीमा भनेर मलाई त्यति बेला पनि अन्यल भएको बट मैले सोचेँ कि ल ठिक छ म साइकोलोजीमा कन्टिन्यू गर्छु तर अझै पनि म के अनुयलमा छु भन्दा मैले कुन फिल्ड छान्ने त क्लिनिकल साइकोलोजी अथवा चाइल्ड साइकोलोजी होइन मैले साइल्स साइकोलोजी भन्ने कुरामा त भनिरहेछु तर म त्यसमा पनि केही स्पेसलाइजेसन गर्छु मलाई केही था था था। so, थाहा छैन सो अनुयल धेरै छ तर गर्न सकिन्छ चाहे भनेपछि तपाईँले भनेअनुसार चाहिँ हामीलाई प्र्याक्टिकल एक्सपोजर राम्रोसँग छैन त्यही भएर हामीले प्र्याक्टिकल्ली त्यसलाई एक्जामिन गर्न पाइरहेका छैनौँ हजुर विषयमा आफू राम्रो छु छैन भनेर त्यही भएर करियर पास चुज गर्न चाहिँ अनुयल भइरहेछ हजुर मैले बुझेँ बुझ्नुभयो जस्तो लाग्छ अनि अब चाहिँ हामी अन्त्यमा आइसकेका छौँ यो अन्त्यक्रियाको अन्त्यमा केही जोड्न चाहनुहुन्छ आशिष साइकोलोजीको <laughs> करियरको <laughs> विषयमा कुरा गर्दाखेरि चाहिँ अप्सनहरू हामीसँग धेरै छ तर हाम्रो युनिभर्सिटीले चाहिँ हाम्रो दायरा फर्याइक पाइरहेको छैन किन भन्दा उसले चाहिँ कोर्सेसको चोइसहरू चाहिँ कम दिइरहेको छ त्यस जो विद्यार्थीलाई आफ्नो इन्ट्रेस्टको फिल्डमा जानलाई गाह्रो परिरहेको छ भनेपछि यदि युनिभर्सिटीले नै अप्सन्स अझै धेरै राखिदियो भने चाहिँ धेरै सजिलो हुन्थ्यो त्यो करियरप्रति अन्यलता हटाउनको लागि एक्ज्याक्टली त्यस्तै अहिले सा लास्टमा केही जोड्न चाहनुहुन्छ तपाईँ करियर सम्बन्धी साइकोलोजीको फिल्डमा करियर छ नहुने होइन है प्लेटफर्म अलिक कम छ भन्ने छ जुन आफै क्रिएट गर्न पनि सकिन्छ र एउटा के छ भन्दा साइकोलोजी स्टुडेन्टहरू अलिक ट्रेन्ड भइरहेछ साइकोलोजी पढ्ने फर्स्ट इयरमा सुरु सुरुमा जोइन हुँदाखेरि जतिजना साइकोलोजी पढ्नु हुन्छ नि लास्ट लास्ट लास्टमा आउँदा त्यो इयरको फाइनलतिर आउँदाखेरि हाफ भइसक्नु भएको हुन्छ त्यति स्टुडेन्ट पनि होइन सो तपाईँलाई इन्ट्रेस्ट छ पढ्नु साइकोलोजी करियर पनि राम्रो हुन्छ होइन जस्ट यति हो कि एज अ ट्रेन्ड लिनुभयो भने करियर पनि कम नै हुन्छ साँगुरो नै छ होइन सकेसम्म चाहिँ जेन्युन स्टुडेन्टहरूले पढ्नु भने अझ राम्रो हुन्छ यसमा भनेपछि हामीले फेसिनेसनले मात्र होइन कि हामीलाई त्यो विषयमा कतिको काम गर्नु मन छ भनेर हामीले साइकोलोजी पढ्न सुरु गऱ्यौँ भने हामीले आफै पनि करियर क्रिएट गर्न सक्छौँ आफै पनि प्लेटफर्म क्रिएट गर्न सक्छौँ कृपा उहाँहरूले जे सोच्नु हुँदो रहेछ हामीले पनि ही सोच्छौँ नेपालमा साइकलोजी सम्बन्धित धेरै कम विषय पढाइ हुन्छन् त्यसले हाम्रो लागि कामको अवसर साङ्गुरिएको जस्तो लाग्छ हो सुजन मलाई पनि त्यस्तै अन्यलता थियो र कति सवालमा अहिले पनि छ त्यसका लागि हामीले त्रिचन्द्र कलेजका साइकोलोजी डिपार्टमेन्टका संयोजक डाक्टर टिमोथी अर्यालसँग कुराकानी गरेका थियौँ टिमोथी अर्याल लामो समयदेखि मनोविज्ञान विषय अध्यापन गर्दै आउनुभएको छ र उहाँको नाउमा मनोविज्ञान सम्बन्धी धेरै पुस्तक पनि प्रकाशित भइसकेका छन् आउनुहोस् अबको कुराकानी डाक्टर अर्यालसँग यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ धन्यवाद सर यहाँ लामो समयदेखि मनोविज्ञान क्षेत्रमा हुनुहुन्छ धेरैलाई पढाइ पनि सक्नुभएको छ यहाँहरूले पढा पढाउने दौरानमा चाहिँ मनोविज्ञान पढ्ने विद्यार्थीमा मनोविज्ञानको क्षेत्रमा करियरको सवालमा चाहिँ के के अन्यता पाउनुभयो अब यो विषयमा तक्ष प्रकारले अगाडि बढेको विद्यार्थीहरूको लागि मनोविज्ञानमा चाहिँ अपर्च्युनिटीहरू धेरै छ विद्यार्थीहरूको अब उनीहरूको पर्फमेन्समा दक्षता छैन भने अन्यल हुनु स्वाभाविक हो तर खासै विषयको दृष्टिले हेर्दाखेरि चाहिँ अन्यलता छैन छैन भने चाहिँ उहाँको दक्षता भएन भने चाहिँ कन्फ्युजन हुने स्वाभाविक सर सा हामीले साइकोलोजीको विद्यार्थीहरूसँग कुरा गरेका थियौँ यो कार्यक्रमभन्दा अगाडि उहाँहरूमा चाहिँ धेरै अन्यलता देखियो अन्यलताको कारण चाहिँ के थियो भने के चाहिँ विश्वविद्यालयले एकदमै लिमिटेड अप्सन दिएको छ कोर्सको सवालमा कि चाहिँ करियर अप्सन एकदमै कम छ कि यो अन्यलता स्वाभाविक हो अब विद्यार्थीहरूले रेडिमेड उत्तर खोज्नु उनीहरूको स्वभाव हो र अर्कोतर्फ फेरी टियुले सबै फ्याकल्टीलाई इक्वेली गरेर डेभलप गर्न सक्ने अवस्था पनि छैन हामी पनि सुरुकै अवस्थामा छौँ तर विद्यार्थीले सोचे जस्तो अन्यता चाहिँ छैन छैन सर यो टियुले चाहिँ एकदमै दुईवटा मात्र रह। फ्याकल्टी राखेको छ अहिले क्लिनिकल र काउन्सिलिङ भनेर हजुरलाई के लाग्छ कहिलेसम्म यो अझै दायरा फराकिलो पार्ला अब हामीले पर्पोजल चाहिँ बुझाएका हौँ दुई वर्ष अगाडि काउन्सिलिङको लागि पनि अब हामीले सुनेका छौँ उहाँहरूले करिकुलम डेभलप गरिसक्नु भएको छ एउटा अलगै युनिभर्सिटीमा काउन्सिलिङ साइकोलोजीमा एमए चलाउने प्रोग्राम भएको छ भन्ने मैले सुनेको छु मलाई लाग्छ अहिले अब मार्क धेरै बढेको हुनाले काउन्सिलिङ चाहिँ आउनुपर्छ हजुर मान्छे बिस्तारै बिस्तारै काउन्सिलिङ गर्दैछ भनेपछि हामी विश्वस्त हुनसक्छौँ आउने वर्षहरूमा अरू पनि वर्षमा हुन्छ पक्का सर जस्तै एउटा विद्यार्थी भर्खरै ब्याचलर इन साइकोलोजी सकेको छ भने उसलाई करियरको के के करियरमा उजान सक्छ कुन कुन ढोकाहरू खोलेका होला उसको कामको सवालमा अब ब्याचलर गरेको विद्यार्थीले हामीहरूको कोर्स अनुसार चाहिँ उसले स्कुल काउन्सिलिङ राम्रोसँग गर्नु सक्छ त्यो बाहेकले अब अरू रिसर्च एक्टिभिटीमा सहायता गर्न सक्छ अनि mm -hmm. एक्सपर्टहरूको एसिस्टेन्ट भएर थुप्रै काम गर्न सकिन्छ mm -hmm. लाइक हेल्परको रूपमा mm -hmm. मेन्ली चाहिँ स्कुल क्षेत्रमा चाहिँ उनीहरूले राम्रोसँग काउन्सिलिङ गर्न सक्छ सक्छ mm -hmm. त्यस्तै मास्टर्स वा भर्खरै पढेर निस्किनु भएको छ भने चाहिँ उहाँहरूलाई कस्तो करियर फिल्ड कस्तो कस्तो उहाँहरूलाई ओपन होला खुल्ला होला mm -hmm. अब मास्टर पढेको विद्यार्थीको लागि थुप्रै अपर्च्युनिटीहरू छ जस्तै फ्यामिली काउन्सिलिङ म्यारिज एन्ड फ्यामिली काउन्सिलिङ युथ काउन्सिलिङ स्टुडेन्ट काउन्सिलिङ ड्रग काउन्सिलिङ उहाँहरूको दक्षता र डेडिकेसनमा भर पर्छ यदि उहाँहरूसँग कमान्डिङ छ भने थुप्रै एरियामा यसको चाहिँ आवश्यकता छ ने त्यो चाहिँ सर विश्वमा नै काउन्सिलिङ एकदमै धेरै चर्चित विषय छ साइकोलोजीमध्ये अझ नेपालमा त अझै नै धेरै hmm. छ यो काउन्सिलिङ बाहेक चाहिँ अरू कुन क्षेत्र होला जस्तै हामीले पढ्ने दौरानमा इन्डस्ट्रियल एकदमै चर्चित इन्डस्ट्रियलमा ह्युमन रिसोर्सतिर जान सक्छौँ एउटा साइकोलोजी पढेको भनेर पढ्थ्यौँ त्यस्तै त्यस्तै अरू के होला क्लिनिकलमै एउटा सकिन्छ हजुर मेन्टल पेसेन्टहरूको बिचमा अनि अब काउन्सिलिङभित्र पनि थुप्रै ब्रान्चेसहरू छ हजुर एजुकेसन काउन्सिलिङदेखि लिएर म्यारिज एन्ड फ्यामिली यो दुइटा चाहिँ सबभन्दा बढी प्रयोग हुने क्षेत्र हो चिल्ड्रेनहरूलाई सकिन्छ एउटा नेपाललाई एकदम निट भएको भनेपछि एनजिओिओतिर जहाँ हुनुहुन्छ भने त्यहाँ पनि सकिन्छ फरेन इम्प्लोइमेन्टमा सकिन्छ अब आर्म पुलिस फोर्सहरूमा लगाउन सकिन्छ मान्छे लोकसेवा आयोगमा पनि लड्दा भन्नु सर अहिले भर्खरै रिसेन्टली पोस्ट ग्रेजुएट डिप्लोमा इन काउन्सिलिङ साइकलोजी भनेर खुलेको छ पिजिडी जुन चाहिँ हामीले एकदमै चर्चित चा। भाषामा भन्छौँ त्यस त्यसपछि चाहिँ विद्यार्थीहरूलाई के के करियर अप्सनको ढोका खुल्छ अब यो पिजिडी सिपी गरेको विद्यार्थीहरूले इन्डिपेन्डेन्टली उनीहरूले काउन्सिलिङ पनि गर्न सकिन्छ र अब यही विषयमा फर्दर क्यारियर डेभलपमेन्ट गर्ने भन्ने उहाँहरूको निर्णय भयो भने मास्टर डिग्री पनि पढ्न सकिन्छ जे उहाँहरूले एउटा दक्ष सिप पाएर काउन्सिलिङ फिल्डमा चाहिँ इन्डिपेन्डेन्टली उहाँहरूले काम गर्न सकिन्छ यो अहिलेको मागलाई ध्यानमा राखेर रा, हामीले यो कोर्स इन्ट्रोड्युस गरेका हौँ हाम्रो यहाँबाट त्रिचन्द्रबाट मात्रै दस ब्याजभन्दा बढी विद्यार्थी प्रड्युस भइसक्यो र उहाँहरूले राम्रो योगदान पुऱ्याउनु भएको यो छ हजुर अन्त्यमा चाहिँ एउटा प्रश्न साइकोलोजी एज अ को स्कोप नेपालको सन्दर्भमा कस्तो छ एकदम मैले यसलाई चाहिँ बेस्ट करियरको रूपमा देखेको छु जो डेडिकेटेड भएर लागेका छन् लागि ब्राइट फ्युचर छ यसमा सो डेडिकेटेड भनेर फेरि यहाँ कन्फ्युजन हुनसक्छ जस्तो कसलाई डेडिकेटेड मान्ने कसलाई डेडिकेटेड नमान्ने हजुरले कस्तो इन्ट्रेस्ट भएको साइकोलोजीमा आउनुपर्छ भनेर भन्यो डेडिकेटेड भनेको माने चाहिँ पर्फमेन्स पनि राम्रो भएको र मानिसहरूलाई उनीहरूको प्रब्लममा हेल्प गर्नलाई चाहिँ झुकाव भएको व्यक्ति हजुर प्रफिट भन्दा पनि सर्भिस बढी भएको व्यक्ति चाहिँ यसमा लाग्यो भने उसले राम्रो कन्ट्रिब्युसन पुऱ्याउनु सक्नु सक्छ आज हामी साइकोलोजी कोरियर सम्बन्धी कुरा गरिरहेका छौँ अन्त्यमा यो प्रश्नहरू बाहेक अन्त्यमा केही छुटेका कुरा छन् जुन चाहिँ हाम्रो साथीहरू श्रोता साथीहरूलाई भन्न चाहनुहुन्छ चा। अब यो तपाईँहरूले सुरु गर्नुभएको प्रोग्रामको लागि धेरै धन्यवाद सफल होस् यसरी इन्ट्रेक्सन गर्दै जाँदा नयाँ आइडियाहरू आउँछ अनि हामी सेयर गरौँ सरको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर तिमोथी अरियाल मैले चाहिँ आज उहाँसँगको कुराकानीले मनोविज्ञान क्षेत्रको अवसरको बारेमा धेरै कुराको जानकारी पाएँ पक्कै पनि हामीलाई सुनिराख्नु भएको साथीहरूले पनि यस अन्तर्वार्ताबाट धेरै जानकारी राख्नुभयो होला भन्ने हामीले आशा राख्दछौँ तपाईँ उज्यालो नाइन्टिन नेटवर्कमा कार्यक्रम मनोजिज्ञासा सुन्दै हुनुहुन्छ हामीसँग अरू सामग्री बाँकी नै छन् उज्यालो सुन्दै गर्नुहोला उज्यालो नाइन्टी नेटवर्क र साइकविज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ तयार पारिएको कार्यक्रम मनोजिसमा यसअघि साइकोलोजीमा करियरको कुरा गर्यौँ हामीले साइकोलोजीमा के के करियर हुन सक्छन् त र यसका अन्यलता र तिनका समाधानको कुरा गर्यौँ अबको खण्डमा हामी नेपालमा विकराल रूपमा बढिरहेको आत्महत्याको बारेमा कुरा गर्छौँ विश्वमा नै आत्महत्याको बढिरहेको छ इसम तुम कई जोड़ना चाहौ कि कृपा एकदम सही कुरा ग्यौ सुजन नेपालकै कुरा गर्ने हो भने विश्व स्वास्थ्य संगठनले दुई मा चौधमा निकालेको प्रतिवेदन अनुसार नेपालमा सरदर पन्ध्रजनाले दैनिक रूपमा आत्महत्या गर्छन् प्रति जनसङ्ख्याको हिसाबले नेपालको आत्महत्याको दर विश्वमा नै आठौँ स्थानमा आउँछ यो त एकदमै गम्भीर कुरा भयो नि हो यो एकदमै गम्भीर कुरा हो र अझ दुःखको कुरा के भने यो आत्महत्याको दर भूकम्पले वात्तै छ र अर्को डरलाग्दो कुरो आत्महत्या पन्ध्रदेखि उन्तिस वर्षको युवा उमेरमा बढी छ ओहो सारे डर साह्रै डरलाग्दो तथ्य उजागर गर्यो मिले। 15 पन्ध्रदेखि 29 वर्ष भनेको त एकदमै जोस जाँगर उमङ्ग भरिपूर्ण र भविष्य बनाउने उमेर हो यसले राष्ट्र निर्माणमा दीर्घकालीन असर त गर्ने नै भयो त्यसमाथि पनि आत्महत्या त ठुलो चिन्ताको विषय पनि हो त्यही त कृपा किन युवा साथीहरूमा यस्तो विचलन आउने होला के कारणले विशेष गरी युवा अवस्थामा आत्महत्या जस्तो निर्म कार्य गर्न पुग्छन् त यस्ता प्रश्नहरूको जवाब हामी आज खोजौँ साथसाथै आत्महत्याको प्रमुख कारणहरू र आत्महत्या गर्न लागेका मानिसहरूको कसरी पहिचान गर्ने र यो समस्यालाई कसरी सम्हाल्न सकिन्छ त भन्ने कुराहरू पनि प्रस्तुत गर्छौ सर्वप्रथम हामीले तयार पारेको आत्महत्या सम्बन्धी आँकडाको एक विश्लेषण सुनौ साथी अर्जुन पोखरेलबाट विश्वमा धेरै आत्महत्या हुने देशमा नेपाल आठौं स्थानमा पर्छ सन् 2014 मा नेपाल प्रहरी ने नि तथ्यांक अनुसार ने पांच वर्ष में आत्महत्या को संख्या पचास प्रतिशत वृद्धि भारत देखा प्रहरी का अनुसार बी सेवन करे झुंडीएर आगो लगाए नदी तथा भीरबाट हाम फालेर, करेन्ट लगाए डुबे तथा हाथ हथियार औजार प्रयोग करें आत्महत्या को घटना होने कर आत्महत्या करने में मा बड़ी मैला पेसाअनुसार सबैभन्दा बढी कृषि पेशामा संलग्नले आत्महत्या गरेको प्रहरीको विश्लेषण छ त्यसपछि मजदुरी गर्ने विद्यार्थी नोकरी र अन्य व्यवसायका मानिसहरू पर्छन् वैशाख बाह्र गतिको विनाशकारी भूकम्पपछि आत्महत्याको सङ्ख्यामा धेरै वृद्धि भएको पाइन्छ नेपाल प्रहरीका अनुसार भूकम्प अघिको तिन महिना र भूकम्पपछिको तिन महिनामा भएका आत्महत्याको विश्लेषण गर्दा भूकम्पपछि आत्महत्या एकचालिस वृद्धि भएको देखिएको छ यसरी डरलाग्दो रूपमा आत्महत्याको संख्या सङ्ख्या दिन बढ्दै गर्दा सरकार चाहिँ के गरिरहेको छ भन्ने प्रश्न आउन सक्छ यसका लागि हामीले स्वास्थ्य मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीलाई सरकारले आत्महत्याको रोकथामको लागि के के नीति र कार्यक्रम ल्याएको छ भनेर सोधेका थियौँ उनले भने आपोषमा पनि स्वास्थ्यको कुरा गर्नुहुन्छ भने हामी चाहिँ नै जनस्वास्थ्यका कार्यक्रमहरू प्रशस्त छन् जहाँ हामी जनचेतना जगाउने स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने कार्यक्रमहरू गर्छौँ हाम्रो अहिले आएको नयाँ हेल्थ पोलिसीले पनि मानसिक स्वास्थ्यलाई एउटा पिलरको रूपमा लिएको छ र मानसिक स्वास्थ्यमा चाहिँ नै अबको लगानी सरकारको लगानी र कार्यक्रमहरू बढाउँदै जाने नीति लिएको छ सँगसँगै उपचारात्मक हिसाबले भन्दा पनि हामी मानसिक स्वास्थ्यको उपचारको सेवाहरूलाई चाहिँ तिनवटा जिल्लाहरूमा केही पाइलोटिक रूपमा कार्यक्रमहरू गरिराखेका छौँ र त्यसलाई चाहिँ अपस्केल गरेर झन् सबै जिल्लाहरूमा विस्तार गर्न गर्ने योजनामा छ okay. त्यस भावनाले सरकारले मानसिक स्वास्थ्य बढ्दै मानसिक रोगका विषयहरू बढ्दै गइरहेको परिप्रेक्ष्यमा त्यो क्षेत्रमा जनशक्ति बढाउने प्रविधि बढाउने र त्यसलाई चाहिँ नियन्त्रण गर्ने क्रममा सरकार लागि परेको छ दिनानुदिन आत्महत्या बढिरहेको सन्दर्भमा सरकार अलिक गैर जस्तो देखियो नि भनेर हामीले जिज्ञासा राख्दा उपसचिव अधिकारीले यसो भने पहिलो पहिलो कुरो तपाईँको आत्महत्याको घटनाहरू बढिरहेको कुरालाई एड्रेस गरौँ हजुर त्यसमा दुई तिनवटा कारण हुन्छ एक जनसङ्ख्याको वृद्धि सँगसँगै स्वाभाविक रूपमा सङ्ख्याहरू चाहिँ नै बढ्न सक्छन् एउटा जनसङ्ख्या वृद्धिले कारण पनि हुनसक्छ अर्को आम जनसमुदायमा आएको चेतनाका कारण भएका घटनाहरू रिपोर्टिङ हुन थाले हिजो सायद रिपोर्टिङ कम हुन्थ्यो पनि होला त्यो जनमानसमा आइसकेको थिएन र तेस्रो समाजमा जुन समाजको विकासको समाज समाज क्रम सँगसँगै समाजमा चाहिँ नि कम्प्लेक्सिटीहरू समाजमा व्यक्तिलाई चाहिँ नै जीवनयापन गर्न क्रममा आइपर्ने व्यवधानका चाहिँ परिणामहरू चाहिँ बढ्दै गएका छन् त्यसले मानसिक तनावलाई वृद्धि गर्ने हो र त्यसलाई सही रूपमा व्यवस्थापन गर्न नसकिँदाखेरि आत्महत्या लगायतका घटनाहरू बढ्न सक्ने सम्भावना रहे त्यसो भए हुनाले मेरो बुझाइमा अथवा मन्त्रालयको बुझाइमा हाम्रो इन्टरभेन्सन नभएकै कारणले मात्र आत्महत्या बढेका होइनन् हालाकि हाम्रो इन्टरभेन्सन हाम्रो हाम्रो कार्यक्रमहरू चाहिँ पूर्ण छन् भन्ने भनाइ पनि होइन हामी यसलाई विस्तार गर्नपर्ने आवश्यकता छ अब यसमा सरकारले व्यवस्था गरेको भन्ने कुराहरूसँग चाहिँ म सहमत हुन सक्दिनँ किन सक्दिनँ भने नेपाल सरकारले अवलम्बन गरेको स्वास्थ्य सम्बन्धी सबभन्दा पछिल्लो कानुनी डकुमेन्ट स्वास्थ्य नीतिले मानसिक स्वास्थ्यलाई एउटा प्रमुख स्वास्थ्य समस्याको रूपमा लिएको छ र त्यो स्वास्थ्य समस्या मानसिक स्वास्थ्यको समस्यालाई चाहिँ एड्रेस गर्नु नेपाल सरकारको चाहिँ प्राथमिकताको विषय हो अब त्यसलाई कार्यान्वयनमा लैजाने क्रममा अहिले भइरहेका कार्यक्रम जुन मैले तपाईँलाई अहिले पनि भने थुप्रै कार्यक्रमहरू अहिले पनि सञ्चालनमा छन् हाम्रो मानसिक स्वास्थ्यमा चाहिँ विशेषज्ञ सेवा उपलब्ध गराउने केन्द्रीय लेभलको हस्पिटलदेखि हामी चाहिँ नि हेल्थ पोस्ट पिएचसीसम्मबाट चाहिँ नि तह अनुसारको र अनुसारको उपचारात्मक सेवाहरू प्रदान गरिरहेका छौँ भने अर्को हाम्रो चाहिँ नै जनस्वास्थ्यको तर्फबाट चाहिँ नै प्रिभेन्सनको कामहरू पनि गरिराखेका छौँ र यो यथेष्ट चाहिँ छैन हामीले यसलाई स्केलअप गर्नुपर्ने छ र त्यो डिरेक्सन चाहिँ विद्यमान स्वास्थ्य निधिले लिइसकेका छ त्यसमा नेपाल सरकार मानसिक स्वास्थ्यको समस्या एड्रेस विश्वमा नै मृत्युको प्रमुख 10 कारण मध्ये आत्महत्या एउटा मुख्य कारण हुन गएको का छ नेपालमा पनि यसको वृद्धिदर बढिरहेको छ भने यसबारे अझै पनि यथोचित अध्ययन हुन सकिरहेको छैन यस्तो सन्दर्भमा भविष्यमा नेपालको लागि आत्महत्या प्रमुख चुनौतीको रूपमा आइलाग्ने निश्चित छ त्यसका लागि व्यक्तिगत पारिवारिक र सामाजिक रूपमै सजग र सचेत हुन जरुरी छ सरकारको तर्फबाट मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यको रूपमा लिँदै तथा कार्यक्रम बनाएर गाउँ गाउँसम्म पुर्याउनु पनि आवश्यक छ अर्जुन पोखरेललाई धन्यवाद साथी अघिको विश्लेषण सा सुनेर आत्महत्या कतिको विकराल समस्या रहेछ भन्ने कुरा तपाईँले थाहा पाउनुभयो होला यसमा भनेअनुसार हामी आफै पनि सजग रहन जरुरी छ र हाम्रो प्रयास पनि तपाईँलाई सजग गराउनु हो आत्महत्याको भित्री कारण र यसको तत्कालीन लक्षणहरूको बारेमा कुरा गर्न नेपालको एकमात्र मानसिक अस्पताल मानसिक अस्पताल लगनखेलका निर्देशक तथा मनोचिकित्सक डाक्टर सुरेन्द्र सेटसनसँग उहाँकै कार्यालयमा हामीले भेटेका छौँ सर हामीले आजको एपिसोडमा चाहिँ सुइसाइडको कुरा गरिरहेका छौँ प्रिभेन्सनको लागि लगनखेल मेन्टल हस्पिटलले के गरिरहेको छ अब सुइसाइड प्रिभेन्सनको लागि मेन्टल हेल्थले के गर्ने भन्दा पनि अब मेन्टल हेल्थको आफ्नो रेगुलर एक्टिभिटिजहरू अब मेन्टल स्वास्थ्य मानसिक स्वास्थ्य समस्या भएका मानिसहरू देशका कुना कप्चाबाट सबै ठाउँबाट आउँछन् उनीहरूको निदान गर्ने उपचार गर्ने व्यवस्थापन गर्ने सबै कामहरू गरिरहेछ तर सुइसाइड पनि अब यसै अन्तर्गत नै अब पर्ने एउटा एक्टिभिटी मान्न सकिन्छ मानसिक स्वास्थ्य समस्या भएको मानिसहरूको समयमा डायग्नोसिस गरेर प्रपर उपचार गर्नु आफै पनि सुइसाइड प्रिपेक्सनको एउटा प्रमुख एउटा तत्त्व हो भन्न सकिन्छ किनभनेपछि सुसाइड गर्ने मानिसहरूको कारणहरूको लेखाजोखा का गर्दाखेरि करिब करिब प्रतिशत जति जस्ता कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्याहरू भएको पाइएको छ त्यस कारण विभिन्न किसिमका मानसिक स्वास्थ्य समस्या भएका मानिसहरूले सुइसाइड गर्ने क्रम धेरै नै हाई हुन्छ रोगीहरू मानसिक रोगीहरूको उपयुक्त प्रकारले व्यवस्थापन गर्ने क्रममा नै सुइसाइडको प्रिभेन्सनको पनि अन्तर्निधि हुन्छ भनेर भन्न सकिन्छ सर हामीसँग कुनै आकडा छ नेपालमा कति कति तथ्याङ्क कति प्रतिशत आत्महत्या गर्छन् भन्ने अब हामीहरूको अब त्यो नेसनल रूपमा त्यस्तो स्टडीहरू भएको छैन तर अब नेपालमा भएको स्टडीहरू मात्रै भन्नुपर्दाखेरि हाम्रो यो सुरक्षा निकाय पुलिसहरूको निकायबाट जाने अब वार्षिक रूपमा त्यो पनि मुस्केको हुन्छ त्यो जाने छ तर मेडिकल फिल्डबाट अब नेसनल सुइसाइड रेट सम्बन्धी स्टडीहरू त्यसो जाने भएको छैन सर हजुर आफै पनि साइकाट्रिक डक्टर हुनुहुन्छ यो सुइसाइडको मेजर कजेस नेपालको सन्दर्भमा चाहिँ के के रहेछ अब अघि भने जस्तै सुइसाइडको मेजर कजहरूमध्येमा अरु केही अब सामाजिक आर्थिक विभिन्न परिस्थितिहरू हरेक व्यक्तिले आफ्नो जीवनमा भोग्नुपर्ने प्रतिकूल अवस्थाहरू गरिबीबाट अन्य बेरोजगारी समस्याहरूबाट आपसी सम्बन्धहरूको खटपटहरूबाट होइन अब विभिन्न किसिमका दीर्घरोगहरूको अवस्थाबाट बुझ्नु परेको कारणले पनि हुनसक्छ तर त्यो सबैको मूल कुरा एउटा बुझ्नुपर्ने कुरा के छ भनेपछि नब्बे प्रतिशतभन्दा बढी सुइसाइड गर्ने मानिसहरूमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या भएको हुन्छ त्यसकारण त्यो नै मेजर जाने कज हो so, सर यसै गरी सुइसाइडल टेन्डेन्सी हुने मान्छेको सिम्टम्स उनीहरूले सिम्टम्स नै कस्तो देखाउँछन् अब तत्काल अब मानसिक यस्तो सुइसाइड गर्ने मानिसहरूले एकासी नै त्यस्तो किसिमको गरिहाल्ने जाने होइन अब के, त्यो केही समय अगाडिदेखि नै केही त्यस्तो किसिमको लक्षणहरू देखिन सक्छ अघि भने जस्तै अब मूल कारण झन् मानसिक स्वास्थ्य समस्या भएको जस्तै हिसाबले जो झन् जस्तै कोही डिप्रेसनको रोगबाट प्रतापित छन् भने उनीहरूको झन् लामो समयसम्म धेरै कडा रूपमा आइराखेको छ भने अब डिप्रेसन रोगका लक्षणहरू अब उनीहरूको व्यवहारहरूमा उनीहरूको मनस्थितिमा परिवर्तन आउने उनीहरूको काम गर्ने क्षमतामा होइन आपसी सम्बन्धहरूमा अब दैनिक जीवनका गतिविधिहरूबाट टाढा रहने मनहरू जति नै अति नै उदास र रहने आफ्नो दैनिक जीवनमा गर्नुपर्ने जिम्मेवारी गर्ने भाउनलाई आफूलाई अशक्त अवस्थामा महसुस गर्ने डिप्रेसनका विभिन्न माने कमन जुन कुराहरू छन् त्यस्ता लक्षणहरू पनि हुनसक्दछन् र डिप्रेसन भएको मान्छेलाई लामो समयसम्म त्यसको चाहिँ पहिचान गरिएन उनलाई आवश्यक पर्ने सहयोगहरू चाहिँ mm. दिइएन उनलाई चाहिँ आवश्यक छ भने उपचारको व्यवस्थाहरू भएन भने त्यो बढ्दै गएपछि कडा रूपमा भएपछि उनी चाहिँ सुइसाइडल टेन्डेन्सी सुइसाइडल उइसेसहरू चाहिँ हुनसक्छ र अल्टिमेटली इट मे एन्ड विथ सुसाइडल एक्ट होइन एक्ट होइन त्यस कारण त्यस्तै प्रकारले अब कडा मानसिक रोग सिजोफेनिया भन्ने रोगमा पनि अब दस प्रतिशत जति मानिसहरूले अब त्यस कारण सुइसा अब सिजोफिनिया विभिन्न प्रकारका कमन मेन्टल इलनेसेसहरू जाने नि त्यसैको लक्षणहरू पनि देखिन सक्छ त्यस कारण त्यो त्यस्ता समस्याहरूको समयमा उपचार नहुँदाखेरि समयमा केयर नपाउँदाखेरि विभिन्न किसिमको मदिरा सेवन गर्ने अल्को अको समस्याहरू जाने छन् त्यो पनि एउटा रोगको रू रूपमा आउनसक्छ होइन त्यो बाहेक चाहिँ अब व्यक्तिगत जीवनका धेरै नै पीडादायी अवस्थाहरूबाट बुझाउनु पर्ने सम्बन्धहरूमा गर्परेको कुराहरू कर बेरोजगारीबाट निस्केका समस्याहरू धेरैजना आफ्नो अब सोसियल प्रब्लमहरू विभिन्न किसिमको गरिबीबाट उब्जेका कुराहरू विभिन्न किसिमको प्रतिकुल अवस्थाबाट गुज्रने धेरै किसिमको जीवनका अवस्थाहरू हुन्छ नि त्यस्तो किसिमको गुज्राउने मान्छेहरूमा पनि अब उनीहरूको अवस्थामा आएको परिवर्तनबाट पनि बुझ्नुपर्छ उनीहरूमा नै कतै त्यस्तो पनि हुनसक्ने सम्भावनामा सचेत हुन त नै हुन्छ त्यस तर एउटा कुरा अर्को कुरा के छ भनेपछि यो न, न, न, न, मेडिकल तथ्यको रूपमा हेर्नुपर्दाखेरि कुनै पनि सुइसाइड गर्ने मान्छेले एक्कासी जाने गर्दैन उनीहरूले त्यसको केही न केही हिन्टहरू केही समय अगाडिदेखि दिइराखेको हुन्छन् कि जस्तै भनौँ न अब सुइसाइड गर्ने गरेको मानिसहरूले जहिले पनि त्योभन्दा केही अगाडि जाने डेस्परेटली अब एउटा मेडिकल हेल्प खोजेको जाने भेटिन्छ कि अब तर त्यो झन् समयमा उसले खोजेको हुन्छ ऊ डेस्परेट अवस्थामा जाने हुन्छ तर उसले त्यो अवस्थाको निरा निवारण गर्नुको लागि उपयुक्त सहयोग पाएन उपयुक्त उपचारको व्यवस्था पाएन भने त्यस्तोमध्ये धेरै सम्भावना हुन्छ होइन र उनीहरूको व्यवहारमा कुराकानीमा उनीहरू कसैले सुइसाइड नोटहरू लेख्छन् होइन विभिन्न किसिमको उनको व्यवहारहरूमा प्रयत्न आउँछन् आफ्नो सर सम्पत्तिहरूको लागि जाने अब आफ्नो बाच, बाल बालबच्चाहरूलाई हिँड दिने किसिमको अब म अब जीवनबाट अब उन्मुक्ति खोजेको किसिमका हिँड्टहरू दिने किसिमको सिग्नलहरू केही कुराहरू दिनसक्छ होइन अनि डक्टर कहाँ जाने अब धेरै धेरैवटा डक्टरकोमा अब उपचार गर्न खोजेको कुराहरू जाने देखिन सकिन्छ र यो जुन मूलभूत जुन अवस्थाहरू छन् नि मानसिक कडा मानसिक रोगका विभिन्न अवस्थाहरू त्यस्तो किसिमको हुँदाखेरि पनि त्यो पनि एउटा सतर्क हुनुपर्ने सचेत हुनुपर्ने त्यसको सुइसाइडका सम्भावनाहरू बढाउने त्यस्तो किसिममा साइन चाहिँ मेन्टल हस्पिटल लगनखेल अब यसका चाहिँ विभिन्न अब हाम्रो अब मेन कुरा त अब हाम्रो पक्षबाट हेर्नु पर्दाखेरि अब नेपालमा मानसिक रोगीहरूले चाहिँ सबैको पहुँचमा हुन सक्नुपर्छ त्यो सेवा उपलब्ध हुन सक्नुपर्छ त्यो हैसियतमा हामीले यहाँ अब बिहानको सरकारी अब ओपिडीहरूमा चाहिँ अब नि शुल्क नसक्नेहरूको लागि नि शुल्क पनि छ होइन अब चौबिस घन्टा सर्भिसहरू चाहिँ छ होइन त्यस कारण जो मानसिक स्वास्थ्य समस्याबाट पीडित भएको त्यो आवश्यक पर्ने सुविधाहरू सेवाहरू सजिलोसँग उपलब्ध हुनसक्ने वातावरण बनाउनु नै पनि त्यो दिशामा सुइसाइडको एउटा प्रिभेन्सनको लागि एउटा कदम मान सकिन्छ त्यो दिवमा हामीले आफ्नो काम गरिरहेछौँ तर जहाँसम्म जनस्वास्थ्यको दृष्टिकोणले विभिन्न समा समाजमा विभिन्न किसिमको एक्टिभिटीहरू गर्ने पब्लिक हेल्थ रिलेटेड एक्टिभिटिजहरू सुइसाइड प्रेमसँग भन्ने छ त्यो कुरा त हामीले गरेका छैनौँ होइन हाम्रो एक्टिभिटी आफै पनि एउटा त्यो त्यसको रिडक्सन गर्नको लागि एउटा कदम कन्ट्रिब्युटरी फ्याक्टर जाने हो तर जनचेतना ल्याएर अब त्यो सुइसाइडको विभिन्न सामाजिक गतिविधिहरू पब्लिक हेल्थ एक्टिभिटिजहरू भन्छौँ नि यहाँ क्याम्पेनहरू आया विभिन्न किसिमको जनचेतना जगाउने कुराहरू त्यस्तो जाने अब त्यहाँने भएको जाने छैन होइन हामी मूलत अब उपचारमा हेरचाहमा होइन अब त्यो रियाबेसनमा विभिन्न किसिमको सामुदायिक मानसिक स्वास्थ्य सेवाहरू पुर्याएर बडी एक्सेसिबिलिटी बढाउने कुराहरू गरेर होइन त्यसबाट नै र विभिन्न किसिमको पोलिसी लेभलमा पनि अब नयाँ कुराहरू लेजिसलेसनहरू ल्याउने कुराहरू पोलिसीहरूको डेभलपमेन्टमा हामीले कन्ट्रिब्युट गरेर त्यो सबै कुराहरू पनि अब यो यस यस दिशातर्फ उन्मुख भएका कदम मान्न सकिन्छ हामीले भन्ने कुरा थियो सर अब चाहिँ यसको सुसाइडको रोकथामको लागि चाहिँ के के उपाय हुनसक्छ अब विभिन्न किसिमको एक्टिभिटी अब विभिन्न तहमा हामी यो विचार गर्न सक्छौँ अब देशको समग्र विकासको क्रममा पनि अब मानिसहरूलाई मेन्टल हेल्थ प्रब्लम मेन्टल हेल्थ सबल बनाउन सकि सकिने किसिमको दिशामा निर्देशित पोलिसीहरू प्रोग्रामहरू अब जुनसुकै किसिमको लेभलको आर्थिक सामाजिक योजनाहरू बनाउँदाखेरि पनि त्यो कुरालाई ध्यान दिनु जरुरत छ कि मान्छेको मानसिक स्वास्थ्य सबल बनाउनको लागि आवश्यक पर्ने त्यो कुरालाई ध्यानमा राखेर रा। पोलिसी बनाउँदाखेरि प्रोग्राम बनाउँदाखेरि त्यसलाई पनि ध्यानमा दिनु जरुरत छ होइन त्यसपछि मूल रूपमा चाहिँ नि अब मा मानसिक रोगहरू रोग पनि एउटा मुख प्रमुख कारण मध्येमै पर्ने हुनाले मानसिक रोग रोगीहरूको रो उपचार स्याहार सम्हार अनि पुनस्थापना त्यसको लागि यथेष्ट सुविधाहरू अब उपलब्ध हुन पर्यो जुन कुरा चाहिँ हामी कहाँ जनशक्तिको कमीले गर्दाखेरि अब मानसिक रोगीहरूको उपचारको आवश्यकतालाई पूर्ति गर्ने धेरै कुराहरू कमी छ त्यतापट्टि जोड जान जानु पर्यो होइन र यसकारण सबै मानिसहरूले आफ्नो स्वास्थ्य स्वास्थ्य राम्रो हुनुपर्छ स्वस्थ स्वास्थ्य राम्रो बनाउनुको लागि त सबैको ध्यान त हुन्छ तर स्वास्थ्य राम्रो बनाउनु भनेको मानसिक स्वास्थ्य ठिक नभइकन सही रूपमा हामी स्वस्थ हुन सक्दैनौँ भन्ने सचेतता पनि समाजमा जागरण गराउनु पनि जरुरत छ होइन यी विभिन्न किसिमले अब धेरै कुराहरूमा सामाजिक आर्थिक नीति योजना तर्जुमादेखि लिएर स्वास्थ्य सेवाको विकास गर्नेदेखि लिएर मानसिक स्वास्थ्य सम्बन्धीको जाने जनचेतना जोगाउने कार्यहरूदेखि लिएर धेरैवटा यस्ता किसिमका कुराहरूबाट जाने यो समस्याको अब निराकरण अब माने गर्नको लागि रोकथामहरू गर्नको लागि सहयोग हुनसक्छ हजुर सर हामी कार्यक्रमको अन्त्यमा छौँ अब चाहिँ नेपालको सन्दर्भमा सुइसाइड प्रिभेन्स प्रिभेन्सनको च्यालेन्जेस चाहिँ सरले के के देख्नुभयो अब सुइसाइडको च्यालेन्ज भन्दा यसलाई चाहिँ मानसिक स्वास्थ्य समस्याको जुन समग्र परिस्थिति छ नि त्यसबाट टाढा राख्न सकिँदैन हजुर यसकारण मानसिक स्वास्थ्य समस्याबाट पीडितहरूको लागि जुन अहिलेको वर्तमान अवस्थामा यसलाई यो एउटा रोग यो पनि अरू जस्तै किसिमको रोग हो भनेर लिइँदैन उनीहरूको आवश्यकता जुन उपचार गर्न पाउने अधिकारको सुनिश्चितता नभएको जुन <laughs> उपचार गर्नुपर्ने अवस्था चाहिँ ठुलो मात्रामा छ तर त्यसको सेवाको सुविधाहरू चाहिँ थोरै न्यून मात्रामा छ त्यो ट्रिटमेन्ट ग्याप भन्छौँ नि हामी त्यो ठुलो छ मानसिक स्वास्थ्य समस्या पर्दाखेरि आधारभूत मानसिक स्वास्थ्य सेवा उपलब्ध हुन सक्नु पर्यो अनि त्यसकारण त्यो कुराको सुनिश्चितता प्रदान गर्नु गर्नु नै त्यो एउटा ठुलो चुनौतीको कुरा त्यसैमा छ त्यो हुन सक्यो भने सुइसाइडका प्रब्लमहरू जसको चाहिँ प्रमुख कारण यो मानसिक स्वास्थ्य भन्यो त्यसैबाट नै यसमा धेरै सहयोग पुग्नसक्छ तर यसलाई चाहिँ अब त्यस्तै चेतना जगाउनुपर्ने कुराहरू एकदमै ठुलो चुनौतीको रूपमा रहेको छ होइन र मूल रूपमा मैले देखेको झन् मैले देखेको झन् अब समग्र रूपमा देशको आर्थिक सामाजिक विकासका कुराहरू नीति तर्जुमा गर्ने र रप प्रोग्रामहरू बनाउने क्रममा पनि कसरी हुन्छ मान्छेको स्वास्थ्य सुनिश्चित गर्ने स्वास्थ्यलाई चाहिँ एउटा विकासको एउटा एउटा विकास को, ला को, को लागि इन्भेस्टमेन्ट गरेको हो भन्ने प्रकारले लिन सक्नु पऱ्यो स्वास्थ्य भन्नुको मतलब मानसिक स्वास्थ्य अभिन्न अङ्ग हो होइन मानसिक स्वास्थ्य बिना स्वस्थ भन्ने कुरा हुँदैन यसकारण समग्र रूपमा नेसनल रूपमा पनि नीतिनित गर्दाखेरि पनि स्वास्थ्यलाई प्राथमिकता दिने कुरा अब अहिले आइरहेको छ र मानसिक स्वास्थ्य सेवा स्वास्थ्यको महत्त्वबारेमा यो सुइसाइड प्रिभेन्सन गर्नेदेखि लिएर समग्र मानिसको जाने वेलबिङको well लागि समग्र देशको विकासको लागि पनि अभिन्न अंग हो भन्ने लिएर मानसिक स्वास्थ्य सबल बनाउने दिशामा निर्देशित गतिविधिहरू पनि हुन एकदमै जरुरत छ र मैले फेरि पनि भनेँ कि मानसिक रोगीहरूको उपचारको उपलब्धता त्यो सेवाहरूको सबैलाई पुग्ने आधारभूत कमसेकम आधारभूत मानसिक स्वास्थ्य सेवा सबैको पहुँचमा भएको पद्धति झानेस कर सब भाई चुनौती रूप में हम लेना सको सर यहाँ को समय धन्यवाद डॉक्टर सुरेंद्र शेरचंद को अंतर्वाता पच्चीस आत्महत्या को प्रमुख कारण के र त्यसका लक्षण कस्ता हुन्छन् भन्ने कुरा हामीले थाहा पायौँ अब हामीले आफ्नो घर परिवारका कसैलाई मानसिक समस्या छ भने र घर परिवारका सदस्यले बार बार जिन्दगी जिउने अनिच्छा र मर्ने इच्छा देखाउन थाल्यो भने तुरुन्तै मनोचिकित्सक अथवा मनोवितसँग परामर्श लिन जानु पर्यो होइन त हो बिल्कुलै ठिक कुरा गर्यो तिमीले तिमीले भनेको जस्तो यदि सबैले गर्ने हो भने नेपालमा आत्महत्याको रोकथामको लागि धेरै नै मद्दत पुऱ्याउँछ आजको कार्यक्रमको पहिलो चरणमा हामीले साइकोलोजीको कार्यक्षेत्र र दोस्रो चरणमा आत्महत्या त्यसका कारण र निवारण गर्ने तरिकाको कुरा गऱ्यौँ र विभिन्न विज्ञसँग छलफल पनि गऱ्यौँ अब हामी हाम्रो कार्यक्रम मनोजिज्ञासाको आजको अङ्कको अन्तिम चरणमा आइसकेका छौँ यो खण्डलाई हामीले साइकविज्ञान टिप भनेर नाम दिएका छौँ साइक विज्ञान टिप भन्नाले साइकलोजी सम्बन्धित एउटा तथ्य जसको जानकारी तपाईले तपाईँले राख्नुभयो भने तपाईको दैनिक जीवनमा यसले पक्के पनि मद्दत गर्छ हामीलाई सुनिराख्नु भएको साथीलाई जाँचमा कसरी पढ्दा धेरै बेरसम्म सम्झिन सकिन्छ भन्ने कुरो चाख लाग्न सक्छ सुजन तिमीलाई पनि यो प्रश्न दिमागमा पक्कै आएको हुनुपर्छ मलाई चाहिँ आउँथ्यो है एकदमै आउँथ्यो नि जाँचमा कसरी पढ्दा दिमागमा धेरै बेरसम्म रहला भन्ने कुराले एकदमै खुल्दुली लाग, मेरो बानी के थियो भने एकचोटि पढेर फेरि दोहोऱ्याउँथे अनि सबै आएको जस्तो महसुस हुन्थ्यो तर जाँच दिने बेलामा धेरै पढेका कुराहरू बिर्सिसकेको हुन्थे हो मलाई पनि यस्तै हुन्थ्यो आजको साइक विज्ञान टिपमा यही विषयमा कुरा गर्छौँ कसरी पढ्दा जाँचमा धेरै बेर दिमागमा रहला त सुजन जेफ्री कार्पिक र हेनरी रोडिगरको अध्ययनले तिमीले गरेको सवालको जवाफ दिएको छ यस अध्ययनमा तिन किसिमको पढ्ने तरिका दाँजेर हेरिएको थियो पहिलो पढ्ने तरिकामा एकचोटि पढिसकेपछि फेरि फेरि दोहोऱ्याएर पढ्ने तर पढेको कुराले आफैले जाँच नलिने अर्थात् सेल्फ टेस्टिङ नगर्ने दोस्रो पढ्ने तरिकामा एकचोटि पढिसकेपछि फेरि फेरि आफैले सेल्फ टेस्टिङ गर्ने तर दोहोऱ्याएर नपढ्ने तेस्रो पढ्ने तरिकामा एकचोटि पढिसकेपछि फेरि दोहोऱ्याएर नपढ्ने र सेल्फ टेस्टिङ पनि नगर्ने यो त गजबको अध्ययन पो रहेछ यसको निष्कर्ष चाहिँ केही निस्कियो यस अध्ययनबाट के निष्कर्ष निस्कियो भने एकचोटि पढेको कुरा दोहोऱ्याएर पढ्दा स्मरण शक्तिमा खासै धेरै असर परेन तर पढेको कुरा आफैले जाँच गर्दा अर्थात् सेल्फ टेस्टिङ गर्दा चाहिँ स्मरण शक्तिमा धेरै नै सकारात्मक असर पर्यो ए भनेपछि मैले अनुसार पढेर मात्र भएन साथसाथै पढेका कुरा आफैले कत्तिको याद छ भनेर जाँच पनि गर्नु पर्यो होइन त हो तिमीले ठिक बुझ्यौ कृपा हामीले पढेको कुरा दोहोऱ्याएर पढेर मात्रै नहुने रहेछ तर पढेको कुरा पटक पटक आफैले आफ्नो जाँच गरेर हेर्नु पर्दो रहेछ यसले गर्दा हामीले लामो समयसम्म पढेको कुरा बिर्सिँदैनौँ पढेको कुरा आफैले चाहिँ कसरी जाँच गर्ने नि जस्तै पढेको कुरा आफैले प्रश्न बनाएर आफैलाई सोध्ने अथवा अरूलाई सोध्न लगाउने र लेखेर प्रश्नको उत्तर दिने यसरी हामीले आफैले पढेको कुरा आफ्नो जाँच लिन सक्छौँ यो त गजबको टिप थियो सुजन यो सुनिराख्नु भएको साथीले यो टिपबाट पक्कै पनि लाभ लिनुभयो होला भन्ने आशा राख्दछौँ यो थियो यो साताको साग विज्ञान टिप हरेक साता हामी तपाईँलाई यसैगरी मनोविज्ञान सम्बन्धित टिप दिन्छौँ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 M-A-N-O-J-I-G-Y-A-S-A P-S-Y-C-H-B-I-G-Y-A-N एमएएनओ जेआइजिवाईएसए एट a रेट पिएसवाइसिएच बिआइजिवाई डबलएन डट कम एसएमएस मार्फत् आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल नम्बर अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सय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 एट द रेट साइक विज्ञानमा फलो पनि गर्न सक्नुहुन्छ आज हामीले कार्यक्रमको पहिलो खण्डमा साइकोलोजीको कार्यक्षेत्र र दोस्रो खण्डमा आत्महत्या यसका कारण र निवारण गर्ने तरिकाको बारेमा कुरा गऱ्यौँ साथै मनोविज्ञानका र मानसिक स्वास्थ्यका विज्ञसँग छलफल पनि गऱ्यौँ र अन्त्यमा जाँचमा कसरी पर्दा धेरै बेर पढेका कुरा सम्झिन सकिन्छ भन्ने बारेमा जानकारी पनि गरायौँ आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद साथै प्राविधिक रूपमा सहयोग गर्ने सन्दीप सुन्दासलाई विशेष धन्यवाद अर्को शनिबार मनोविज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी रोचक सामग्री ल्याउने नै छौँ आजलाई म कृपा सिक्देल र म सुजन श्रेष्ठ आजको कार्यक्रमबाट बिदा लिन्छौँ नमस्कार